विचार झकार अब बाहान नौ पंद्रह देखि 10 बजे समक्रम लोक झंकार अंदर रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेघ हट रो कार्यक्रम लोक झंकार नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु रेडियो अर्पण एक सय चार थप्लो पाँच समर्सँगै डब्लु डब्लु डब्लु डट रेडियो अर्पण ब्लक स्पोर डट कम डब्लुडब्लुडब्लु डट र डब्लु डब्लु विश्वभर प्रसारण भइरहेको कार्यक्रम लोकझनकारमा आज उपस्थित भएको छु प्रविधिमा हुनुहुन्छ साथी विष्णु अनि म तपाईँकै आफ्नै साथी धेरै आएको साथी महेश पाण्डे धेरै पछि आएको कारणले गर्दा नयाँ मान्छे आए जस्तो लाग्न सक्छ तर तपाईँहरूले तपाईँहरू माझमा सायद चिरपरिचित नै आवाज हुनसक्छ र आज खुसी पनि लागिरहेको छ तपाईँसँग यसरी प्रत्यक्ष रूपमा कार्यक्रम लोकझन्कार मार्फत भेट हुन पाउँदा र आज कार्यक्रम लोक झन्कारमा हामी विशेष गरी हुन त तपाईँले हरेक दिन जसो यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ र यो कार्यक्रममा हामी लोक सङ्गीतसँग आबद्ध रहेर नै कार्यक्रमलाई अगाडि बढाउने गर्छौँ र लोकसङ्गीतसँग सम्बन्धित रहेर कहिले लोकगीतहरू त सधैँ जसो बज्ने नै भए साथमा लो अब लोक कलाकारहरू अनि लोक संस्कृतिका बारेमा कुराकानी अनि जानकारीहरू पनि प्रस्तुत हुँदै आइरहेका छन् र आज पनि त्यस्तै क्रमलाई मैले जोड्ने प्रयास गरेको छु र आजको कार्यक्रममा मात्र म तपाईँको माझमा आएको छु अरू दिन सायद अरू साथीहरू आउने गर्नुहुन्थ्यो र विशेष गरी आज अलि एकजना चर्चित कलाकारसँग प्रत्यक्ष रूपमा कुराकानी गर्ने मन पनि बस्यो त्यो कारणले गर्दा पनि आज तपाईँ माझमा धेरै पछि भए पनि यो आवाजलाई मिसाउनको लागि तपाईँको मनमा अलिकति भए पनि ठाउँ पाइन्छ कि भनेर चाहिँ <laughs> हाएको छु भनौँ र विशेष गरी आज एकजना कलाकारसँग कुराकानी गर्नेछु र हुन त पछिल्लो समय तपाईँले धेरै गीतहरू बजारमा सुन्दै आइराख्नु भएको छ विशेष गरी लोकगीतले अहिले यसरी मार्केट लिएको छ यसरी मार्केट पिटेको छ सबैको मनमा लोकगीत बस्न सफल भएको छ <Sans> खास गरी युवावर्गमा पनि लोकगीतको संस्कृति विकास भइरहेको देखिन्छ यो कारणले गर्दा पनि भन्न सकिन्छ लोकगीतले अब बिस्तारै बिस्तारै युवा माझमा पनि लोकप्रियता पाउँदै गइराखेको छ पहिलाका जस्ता जुन टिपिकल शब्दहरू नमि नमिसाइएका भए तापनि युवावर्गलाई लक्षित गरेर ल्याएका धेरै गीतहरू छन् त्यही कारणले गर्दा पनि युवावर्गले त्यस्ता गीतहरू मन पराइरहेका हुन् कि भन्ने आभाज पनि हामीलाई हुने गर्छ र पछिल्लो समय त्यही भएको कारणले गर्दा पनि हुनसक्छ युवा गायकहरू निकै अगाडि आइराख्नु भएको छ नयाँ नयाँ गायकहरू तर छोटो समयमा नै निकै चर्चित बहुचर्चित भइराख्नु भएको अवस्था हामीले पछिल्लो समय देखिरहेका छौँ र त्यस्तै मध्येका एकजना गायकसँग हामी युवा गायक भनौँ अझ उहाँ त व्यवसायले पर्यटन व्यवसाय पनि हुनुहुन्छ तर पनि उहाँको जुन आवाजमा कला उहाँलाई जुन उहाँको गलाकला हामीले यो लोक संस्कृतिको क्षेत्रमा देखिरहेका छौँ भन्न सक्छौँ कि उहाँले भविष्य आ, मा निकै अगाडि जानुहुनेछ निकै नाम कमाउनु हुनेछ जति नाम अहिले कमाउनु भएको छ त्यो भन्दा पनि बढी नाम कमाउनु हुनेछ त्यस्ता गायकसँग आज हामी कुराकानी गर्न गइरहेका छौँ गायक हुनुहुन्छ तपाईँलाई पनि कौतुहल त जागेको होला हामीसँग स्टुडियोमा त हुनुहुन्न तर यो प्रविधिको विकासले हामीलाई निकै सहज बनाइदिएको छ हामी विश्वका जुन कुनै कुनामा बसेर पनि प्रत्यक्ष रूपमा यहीँ भएको आवाज हामीले दिलाउन सकिरहेका छौँ यही रेडियोलाई उदाहरणको रूपमा लिन सक्नुहुन्छ हामी एउटा बन्द कोठामा रहेर एक ठाउँमा बोलिरहेका छौँ तपाईँले यो गाउँघर पाहाड कुना कन्द्रा सबै ठाउँमा जहाँ जहाँसम्म हाम्रो पहुँच पुगिराखेको छ त्यहाँसम्म सुनिराख्नु भएको छ आनन्द लिइराख्नु भएको छ हुन त यो समयमा अलिकति पूर्वी चितवनतिर लोड सेडिङको समय पनि छ अब कसैले पश्चिम चितवनमा सुन्नु होला कसैले अलिकति चितवनभन्दा बाहिरका जिल्लामा सुनिराख्नु भएको छ खैरे जो जहाँ जहाँ जसरी रहेर सुनिराख्नु भएको भए पनि प्रविधिको विकासले हामीलाई निकै सहज बनाइदिएको छ मोबाइलबाट मोबाइलबाट सुन्दै हुनुहुन्छ कोही रेडियोबाट सुन्दै हुनुहुन्छ कोही ब्याट्री ढाकेर रेडियोबाट सुन्दै हुनुहुन्छ होला अझ विशेष गरी पुराना बुढापाकाहरूले चाहिँ पुरानो रेडियोमा ब्याट्री ढाकेर सुन्ने चलन पनि हुन्थ्यो त्यो बेलामा लाइन नहुँदा पनि रेडियो सुन्ने प्रचलन थिए अब लाइनको विकल्पमा मोबाइलहरू आइसकेका छन् त्यो हिसाबले पनि सजिलो छ रेडियो सुन्नको लागि ठिकै छ धेरै पछि आएको कारणले अलिक बढी भूमिका बाने जस्तो लाग्न सक्छ को गायक हुनुहुन्छ गायकसँग कुराकानीलाई म जोड्ने नै सुरुवातमा उहाँकै आवाजमा रहेको एउटा गीत राख्छु त्यसपछि गायक गायिका र सम्पूर्ण जानकारी म दिनेछु गीतको बोल भने निकै सुमधुर छ उहाँले धेरै गीतहरू गाउनुभएको छ सबैभन्दा पहिले गाउनुभएको गीत गाउन गाउन त होइन यो तर उहाँले जब यो गीत गाउनु त्यसपछि उहाँले आफ्नो नामलाई सबैको माझमा बहुचर्चित बनाउन सफल रहनुभयो गीत रहेको छ खोलिसकेर आउनुहोस् त एकैछिन सुनाऊ संगा तिरा रा चढी गेऊ मै थामन कोडियो तपाईँको माझमा हामीले प्रस्तुत खोली खोलिसेकेर निकै सुमधुर अनि निकै चर्चित मात्र नभनौँ यो गीतलाई बहुचर्चित भन्नुपर्छ र यो गीतका गायक हुनुहुन्छ मौसम गुरुङ र मौसम गुरुङसँग आज हामी कुराकानी गर्छौँ जुन किसिमको वजनदार आवाज हामीले यो गीतमा सुन्न सक्छौँ उहाँका गीतहरू धेरै छन् त्यो गीतको चर्चा हामी क्रमैसँग गर्दै जानेछौँ हुन त दुई हजार उनासाठी सालदेखि नै गीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका कलाकार मौसम गुरुङ दुई हजार एकात्तर आउँदाखेरि यो जब दुई हजार उन्सत्तरी सालमा यसरी उहाँको पोल्टोमा भनौँ न यो गीतको वर्षा भयो जुन किसिमको आवाजले वहाले सर्वत्र रूपमा छाउनु त्यो हिसाबले भन्न सक्छौँ यही गतिमा जानुभयो भने उहाँले सबै कलाकारलाई पछि पार्ने स्थिति फगाउने हो कि भन्ने त्यो आकल पनि हामी गर्न सक्छौँ हुन त प्रतिस्पर्धा आफ्नो ठाउँमा छ प्रतिस्पर्धाभन्दा पनि जुन गीतहरू जसले हाम्रा राष्ट्रका गहना भनेर हामीले बुझ्ने गर्छौँ कलाकारहरूलाई उहाँहरूको आवाज सुनिसकेपछि राष्ट्रका गहनालाई हामीले सम्मान गर्नुपर्छ भन्ने हाम्रो धारणा छ रेडियोहरूको पनि धारणा छ टिमको पनि यो धारणा रहेको छ यसै बिचमा हामीसँग गायक त्यस्तै गरी पर्यटन व्यवसायी हुनुहुन्छ मौसम गुरुङ हामी उहाँसँग कुराकानी गरौँ नमस्कार हजुर एकदमै हामी पनि ठिकै छौँ चिसो काठमाडौँमा आज त माइनस कतिमा छ ठिक छ है हामी हुन त म पनि प्रायः जसो उतै काठमाडौँ नै हुन्छु यो मौका बेला मौकामा आउँदाखेरि रेडियोहरूसँग यसरी सहकार्य गर्नु पाइन्छ होइन धेरै साथीहरूलाई लौ म यसरी अब रेडियोहरू पनि बोलिरहने हो कि भन्ने लाग्यो होला बोलिरहने मन छ तर के गर्ने आफ्नो एउटा बाध्यताहरू पनि छ होइन कहिलेकाहीँ यसरी आउँदाखेरि अब हामीले स्पष्ट भाषामा भन्दाखेरि जसरी हामीले अतिथि बनाएर कलाकार ल्याउने गर्छौँ हामी पनि अतिथि आर्जै भनौँ न ठिकै छ मौसमजी एउटा प्रश्नबाट सुरु गर्छु यो प्रश्न रमाइलो पनि हुनसक्छ कस्तो भन्दाखेरि अहिले जति पनि तपाईँलाई हामी म्युजिक भिडियोमा देखिरहेका छौँ तपाईँका तपाईँ सम्बन्धित संस्थाको नाम क्रमैसँग लिन ना जाउँला अलिक लामो पनि बन्न आउला विशेष गरी यो युवावर्गमा जुन पहिला पहिला थियो कि लोकगीतहरू पनि चाहिँ त्यति सुन्नु हुँदैन हिन्दी गीतहरूको प्रभाव मात्र रहेको अवस्थामा अहिले लोकगीतले चाहिँ युवावर्गलाई पनि छोइरहेको छ र तपाईँ जस्ता युवा कलाकारहरू लोकसङ्गीतको क्षेत्रमा आइसकेपछि अहिले जुन एउटा परिवर्तनकारी काम भइराखेको छ यसलाई कसरी लिइराख्नु भएको छ र अर्को प्रश्न यसैमा जोड मौसम गुरुङका गीतहरू बाटोमा गाउँदै हिँडिरहेको अवस्था हामीले देखिरहेका छौँ कहिलेकाहीँ मै गाउँदै हिँड्छु होइन <laughs> यो के जादुले गरिराख्नु भएको छ सर यो बताइदिनु पऱ्यो यहाँनिर होइन होइन यस्तो हामी अब युवावर्गको भन्नाले म एउटा कस्तो भन्नाले एउटा गाउँमा <laughs> एकदम यो दुर्गम क्षेत्रमा जन्मेको एउटा म गोर्खा जिल्लाको भनौँ न एउटा गाउँमा जन्मेको म म गाउँमै एकदम लोकगीतै सुनेर म यस्तै लोक सङ्गीतै नै सुनेर म हुर्केको म स्कुल जाँदा पनि भनौँ न लोक रेडियो बोकेर जान्थेँ म त्यस्तै अब लोकसङ्गीत मेरो बुवा आमा मेरो दाजुभाइ अब सबैले लोकगीतै गुनगुनाउनु गुन भएको कारणले गर्दाखेरि मसँग लोकगीत मेरो नसा नसामा लोकगीत गुन्दिरहेको हुनाले म काठमाडौँ मात्र नभइकन म देशको म विदेशको जुनै पनि कुनामा गए पनि मैले लोकगीतलाई चाहिँ बिर्सन सक्दिनँ र माया मार्न सक्दिनँ जस्तो लाग्छ मलाई चाहिँ एकदमै हजुर जस्तो कि तपाईँ गोर्खाली छिटो हुनुहुन्छ गोर्खा जिल्ला फुचेल गाविस दुई जुन पुरानो गाउँ भन्ने ठाउँमा तपाईँको जन्म भयो र विशेष गरी तपाईँले यो लोक सङ्गीतको क्षेत्रमा धेरै अगाडिदेखि लाग्नु भएको थियो जब त्यो गाउँमा हुन त तपाईँहरूको यो जुन गुरुङ समुदायहरूमा चाहिँ यो लोकगीतहरू संस्कृतिको क्षेत्रमा लाग्ने निकै चलन हुन्छ यो गीतलाई होइन र पर्व जस्तै नै रूपमा लिने पनि गरिन्छ त्यसैको प्रभाव पनि भन्न सक्छौँ यसलाई खै त्यस्तै भन्नु कस्तो भन्नाले हुन त हो भनौँ न एउटा सपोजको लागि बाबाआआमा इङ्ग्लिस बोल्यो भने बच्चाले इङ्लिसै बोल्ने हो बाबाआमाले गुरुङ भाषा <laughs> बोल्यो भने गुरुङ नै बोल्ने हो बाबामाले हिन्दी बोल्यो हिन्दी नै बोल्ने बच्चाले सिक्ने हो मलाई त्यस्तै लाग्छ किनभने हाम्रो यो गुरुङ माहौलहरूमा चाहिँ रोटी रोटी घाटोहरू भन्ने हुन्छ सानो चाड आउनु हुँदैन अब मातालाई बोकेर अब भनौँ अब सबैजना मिलेर अब कोही कोही नभए पनि एउटै घर मिलेर पनि झाउे लगाएर बस्ने चलन अझै पनि छ पहिला पनि थियो जस्तो कि म सु हामीले यो लोकगीतको क्षेत्रलाई पुरानो समयदेखि अहिलेसम्म यो अवस्थासम्म भनौँ न धेरै अगाडिदेखि जुन लोकगीतको इतिहास सुरु भयो र हुन त यो चर्चित हुन थालेको धेरै वर्ष पनि भएको छैन दुई शताब्दी शताब्दी नभनौँ यसलाई चाहिँ यो दशक भनौँ न हजुर दुई दशक जति बढी भयो होला अलि लोकगीतको अलि मार्केट बढ्न थालेको र यो पछिल्लो समय आइराख्दाखेरि पुरानो कलाकारहरू बिस्तारै हराउँदै जाने र नयाँ कलाकारहरूले चाहिँ स्थान मनाउँदै जाने जुन हामीले स्थिति देखिरहेका छौँ हजुर त्यसलाई के मान्ने यसलाई राम्रो मान्ने नराम्रो मान्ने अथवा के भन्ने यसलाई होइन यो चाहिँ एउटा राम्रो पनि हो एउटा अलिकति कस्तो दुःखको कुरा पनि हो किनभने राम्रो कसरी भन्न चाहन्छु भने नयाँलाई पनि हाम्रो नेपालमा हाम्रो गाउँमा यति कला र गला भएको मान्छेहरू हुनुहुन्छ यति गाउँ ठाउँमा र उहाँलाई नयाँ भनौँ न स्थान दिने पनि एकदमै राम्रो कुरा हो र उहाँले स्थान पाउनु पनि एकदमै खुसीको कुरा राम्रो कुरा तर अग्रज दाजुहरू चाहिँ गिलाउँदै जाने अलिकति पीडाको कुरा चाहिँ किनभने अब नेपालमा कलाकारलाई त्यति बाँच्ने भनौँ न अहिले त्यति एकदमै असर छ किनभने अब पहिला त अब भन्थ्यो पहिला त अब गीत सङ्गीत अब केपहरू बिग्री हुन्थ्यो क्याचु जग्गाहरू बिक्री हुन्थ्यो अब त्यस्तो हुन्थ्यो भने अहिले चाहिँ आ, एक रेकर्ड हुनु पाएको छैन भोलिपल्टबाट प्रत्येक ठाउँमा प्रत्येक अब साइबरबाट पाइरसी भइरहेको छ त्यहीबाट एक रुपियाँ आउँदैन लगानी हुन्छ अब ल सपोजको लागि एक लाख रुपियाँ लगानी हुन्छ भने बिस हजार इन्कम हुन्छ अनि कलाकार कसरी बाँच्छ त्यस्तै होइन भनेपछि तपाईँले भनेको एकदम जायज पनि छ किन भन्दाखेरि एउटा कुनै पनि व्यक्तिलाई सबल हुनुको लागि आर्थिक रूपमा सबल हुनुपर्ने हुन्छ तर मौसम गुरुङको सिचुएसनमा म आफैले तपाईँलाई प्रत्यक्ष रूपमा धेरैपटक भेटेको छु तपाईँसँग बसेर चियाकपी खाएको छु तपाईँसँग राम्रो सङ्गत पनि छ मेरो किनभने राम्रो मान्छेको सङ्गत गर्नुपर्छ भन्ने मान्यता पनि हो त्यो हिसाबले मौसम गुरुङलाई यो जुन यो आवाजले साथ दिएर जुन चर्चित बनाइराखेको छ जुन किसिमको लगानी तपाईँले गरिराख्नु भएको छ किनकि कोही पनि कलाकारले एक वर्षमा एउटा गीत पनि निकाल्न नसकिरहेको अवस्थामा तपाईँका एल्बमहरू बजारमा अथवा भनौँ गीतहरू भनौँ एल्बमहरूका रूपमा जुन आइरहेका छन् वर्षकै तिन चारवटा तिन चारवटा चार चार पाँचवटासम्म चाहिँ यो अहिले नाम लिइरहेपछि सबै गीतहरूको आवाज तपाईँलाई तपाईँको गीत सुनेका छन् तर यो कुन कुन गीत छ टोटलमा मैले भनिसकेपछि उहाँहरूले ओ हो भन्ने पनि गर्नु गर्नु होला यहाँनिर कतिलाई थाहा होलाकोतिर थाहा नहोला त्यसरी पनि बुझौँ भनेपछि तपाईँ पर्यटन क्षेत्रको मान्छेले त्यहाँको इन्कमले चाहिँ यतापट्टि लगानी गरेर काम गरिराख्नु भएको छ भनेर बुझ्न मिल्छ कि मिल्दैन टोटल्ली त्यस्तो मिल्दैन किनभने <laughs> मेरो मैले म चाहिँ एकदमै यो फिल्डमा लागेको छु म टुरिज्म लाइनमा कस्तो भन्दा म लगभग दस वर्ष भएँ र मलाई ब्याकग्राउन्डबाट मलाई साथीहरूले मनपराउने मेरो कलालाई मन पराउने मेरो स्वरलाई मन पराउने साथीहरूले धेरै हुनुहुन्छ उहाँले के भन्नुहुन्छ भने यदि म तेरो यस्तो म साथीले चाहिँ म तेरो फ्यान साथी हो म तेरो मलाई स्वर मनपर्छ तर म फ्यान हो उतालाई म अलिअलि लगानी गरिदिन्छु अब त पुरै म साथीको हिसाबले नगानी गरिदिन्छु भन्ने साथीहरू हुनुहुन्छ त्यही कारणले गर्दाखेरि मैले वर्षमा तिन चारवटा एल्बोम निकालेको सबैले कसरी निकालेको होला उयो कस कसरी खर्च गरेर गरेको होला भन्ने मिडियामा भए पनि मैले चाहिँ भित्री रूपमा चाहिँ साथीहरूले पनि मलाई हेल्प गर्दै आउँछ भनेपछिङ्कलाई उनीहरूले लगानी सम्झेका छन् एकदमै दुई चारजना साथीहरूले भनौँ न अब पीडा दिएमा पनि उहाँले नै मलाई हेल्प साथीले हेल्प गर्नुभएको थियो त्यसपछि हजार जुनजुनिमा पनि सबैले हेल्प गर्नुभएको थियो अनि यो सुन्दर लाग्छ प्रायःमा गरिदिनु भएको छ मलाई पनि एकदमै खुसी लाग्छ साथीहरू यसरी सहयोग सहुँदाखेरि हुन त म एक्लैले यसरी गर्न सक्दिनँ किनभने एउटै एल्बम गर्नलाई दुई लाख खर्च हुन्छ त्यति गर्दैन म अब भनौँ न म त्यति अब त्यो ठुलो अब भनौँ एकदमै एकदमै अब धनाट्य व्यक्ति पनि होइन म एउटा गाउँमा जन्म एउटा गरिबको छोरो हो अब काठमाडौँमा आएर शान्तिमा गएर बसेको भएँ विदेश गएँ अब शान्तिमा त भइरहेको छ हाम्रो व्यापार बिजनेस छ तर पनि त्यति साह्रो पैसा खर्च खाने गर्ने स्थितिको छैन म ओके अनि जस्तो कि मौसमजी तपाईँका गीतहरू हामीले तपाईँका दुःख सुखका कुराहरू बिचमा पनि म जोडि नै हाल्नेछु सबैभन्दा पहिला तपाईँका गीतहरूलाई सबै मार्गमा परिचित गरौँ र विष्णुजी हाम्रो कन्ट्रोलमा हुनुहुन्छ उहाँलाई अर्को यो हजार जुनी जुनी सायद अर्को गीत छ विश्वमा बजाउनु पनि अनुरोध गर्न चाहन्छु खोली सेखराले निकै इतिहास रच्यो भनौँ यसलाई होइन चिनायोले एकदमै मलाई भनेर चिनाउन सफल चाहिँ खोलिसिकेर र मैले अब धेरै गीत गाएँ सबै धेरै गीतहरू अब म म यहाँ काठमाडौँमा हुँदैन म भनौँ न गीत रेडियो सुने रेडियो सुन्दै काम गर्ने गर्छु र मेरो गीतहरू प्रायः गीत एउटै प्रोग्राममा एकजनाले गुनगुनाएर आएको मैले सुन्छु एकदम खुसी लाग्छ तर पनि मलाई एकदमै मनपर्ने चाहिँ खोलि ठेकेर लाग्छ मलाई एकदमै पछि मेलोडियस गीतहरू मनपर्छ तपाईँको जस्तो एउटा फेसबुक स्ट्याटस पनि त्यस्तै लेख्नु भएको थियो नि त निकै त्यो शब्द हजुर हुन त तपाईँलाई अहिले यो स्वास्थ्यले पनि अलिक साथ दिएको छैन त्यही भएर मैले आज धेरै गीत त्यसो लाउन चाहन्न किनकि त्यो बेलामा झन् दबाब दिएँ भने तपाईँलाई झन् गाह्रो पर्ला होइन होइन मलाई चाहिँ म यसरी रेकर्डेड आवाजभन्दा पनि स्टुडियोमा गाउनुभन्दा पनि मलाई यसरी लाइभ नै गाउनु मनपर्छ किनभने त्यसमा चाहिँ आफूले खुलिएर गाउन पाइन्छ र आज चाहिँ म किनभने अलिकति टन्सिल बढेर अलिकति म बोल्न अवस्था अलिकति कमजोर यहाँको एकदमै यहाँ त म एकदमै भनौँ न मैले मलाई माया गरिदिनु भएको संसारकर्मीहरू एकदमै संसारकर्मीहरू र मेरो आधा मर्म नभएको भए म आज यो स्थानमा आउँ आइपुग्ने थिएन र म पनि एकदम खुसी लाग्थ्यो यहाँले मलाई यसरी बोलाउनु भयो एकदम खुसी लाग्थ्यो र म एकदमै यहाँ बोलाएकोमा म एकदम खुसी छु भनेपछि हामीले एउटा बाचा मौसमजीलाई लास्टमा अन्त्यमा पनि गराउँला यो पहिलोपटक पनि बाचा चाहिँ गराइहालौँ अलिकति यो स्वार्थी बनाए जस्तो पनि लागला मौसमजीलाई जस्तो अब रेडियो अर्पण हामीसँग आबद्ध धेरै मिडियाहरू छन् अभियान टेलिभिजन छ लगायतका धेरै हामीसँग आबद्ध मिडिया कर्मीहरू हुनुहुन्छ अब रेडियो अर्पणले गर्ने अभियान टेलिभिजन गर्ने कार्यक्रममा वार्षिक उत्सव कार्यक्रम अथवा दोहोरी कार्यक्रमहरू मौसम गुरुङको उपस्थिति लाई चाहिँ कति पर्सेन्ट ग्यारेन्टी गरौँ ल यहाँले एकदमै मन पराए मलाई एकदमै मलाई मौसम गुरुङलाई यहाँ हामीले ल्याएँ भने एकदमै कार्यक्रम राम्रो हुन्छ भनेर मलाई सम्झेर पोलाउनु छ भने म अवश्य नै आउँछु <laughs> <एक तो> म <मैं। laughs> है के मौसमजी हामी अरू कुराकानीलाई पनि जोड्न गइरहेका छौँ जस्तो कि तपाईँ अन्य व्यवसायसँग पनि आबद्ध हुनुहुन्छ तपाईँको पृष्ठभूमिलाई गाउँदेखि सहरसम्म सहरदेखि विदेशसम्म र विदेशपछिको यो जीवनलाई पनि केलाउनेछौँ किनकि कुनै पनि मान्छे सफल हुनको लागि उसका पछाडि धेरै सङ्घर्षका कथाहरू व्यथाहरू लुकेका हुन्छन् तपाईँसँग पनि छन् तपाईँले सानो उमेर माने धेरै प्रगति पनि गर्नुभएको छ यसलाई हामीले सिक्नुपर्छ किनकि कसैले एसियाको रूपमा भन्दा पनि तपाईँले गरेको प्रगतिलाई र तपाईँले जानेको सिपलाई अरूले पनि सिकेर होइन त्यो त्यो किसिमले चाहिँ तपाईँ त्यसरी पनि लागिराख्नु भएको छ एक्लै मात्र हुँदैन सबैको साथ सहयोगले गर्नु गरे मात्र सफल हुन सकिन्छ जस्तो कि उदाहरणको रूपमा तपाईँले भन्नुभयो मैले गाएर मात्र हुन्थेन मिडियाकर्मीको साथ नभएको भए म यो स्थानमा पुग्थेँ त्यो सही हो एकदमै र जस्तो कि तपाईँले गाउनुभएका गीतहरू सरस्वती भन्छु त्यसपछि तपाईँका संस्थाहरूको बारेमा पनि सरस्वती अलिकति परिचय गराउँला दोस्तो कि खोली सेकेर पछि तपाईँले अन्य गीतहरूमा सुन्दर लाग्छ मलाइयो धरती पनि निकाल्नुभयो यो, यो गीतको बारेमा चर्चा हामी एकछिनमा गरौँला त्यसपछि भनौँ न यो तलमाथि हुनसक्छ है खोली फर्स्ट फर्स्टपछि यो जुन मैले नाम लिइरहेको छु नि त्यो चाहिँ तलमाथि चाहिँ हुनसक्ला तर समग्रमा गीतको नाम चाहिँ भनौँ जस्तो हजार जुनिजिनी पीडा दिए पनि फुलले ईर्ष्या गर्दा अहिले पछिल्लो समयमा निकै चर्चित पनि बनिराखेको छ अब यसबाहेक मैले छुट्याएको नामहरू सरसरी तपाईँले भनिदिनुहोस् एकदम अहिले एकदमै भनौँ न यति बेला चाहिँ यति धेरै मन श्रोता दर्शकले मनपराइदिनु भएको छ मैले यो म्यागदिन युनिभर्सिटी बसन्त भाइको गीत मैले गाउन मौका पाएँ मैले पनि एकदमै गीत पनि एकदमै राम्रो छ ठुलो मान्छे ठुला ठुला मान्छेलाई जो कहिले माया कठनहरू दिन्छन् भन्ने गीत खालको छ त्यस्तो भनौँ अब त्यस्तो गीत छ त्यसलाई चाहिँ यति धेरै मनपराइदिनु भएको छ यो फुल्ली इत्याग्लापट्टि अब चौध अन्तर पचहत्तर जिल्लाबाट नै मलाई एकदमै फिडब्याक राम्रो रा आएको छ मलाई कति फोन गर्नुहुन्छ मलाई लगभग दिन मात्रै मैले भनौँ न मिडिया साथीहरूले मिडिया कर्मी साथीहरूले नम्बर दिनुभएको रहेछ मलाई लगभग दिनमा दुई तिन सय कल फोन आउँछ त्यस गरेर खुसीको कुरा हो म किनभने म यहाँसम्म चाहिँ म यो स्टेज प्रोग्रामले म जान पाउँदिनँ मलाई यसरी नै आउनु न म कुरा गर्नु नै म एकदमै खुसी छु यहाँ चाहिँ एकदमै खुसी लाग्छ मलाई किनभने यहाँले माया गरिदिनु भएन मलाई यसरी फोन गर्नुभएको जस्तो लाग्छ त्यो गीतको बोल्छ ठुलो मान्छे हो भन्ने दिनसम्म यति बेला एकदमै यहाँले एकदमै मन पराइदिनु भएको एकदमै त्यो गीतलाई पनि हामी एकछिनमा प्ले गर्ने प्रयास गरौँला किनकि गीतहरू हामी अन्य समय पनि बजाउन सक्छौँ तर मौसम गुरुङसँग जति चाहिँ यही गीत चाहिँ अब यसरी कुराकानी गरिरहन त नपाइने कारणले गर्दा आज अलि कुराकानी पनि धेरै पछि बोल्ने पाउने एउटा अवसर पनि मलाई पनि मिलिरहेछ मौसमजीलाई त अब स्वास्थ्यको हिसाबले अलिक गाह्रो भए पनि आज केही प्रश्नहरू मैले तपाईँलाई तेर्साउने छु गर्नेछु त्यसै गरी तपाईँ अन्य सङ्घ संस्थासँग पनि आबद्ध हुनुहुन्छ तपाईँको आफ्नै एउटा ट्रेकिङ कम्पनी छ ट्राभल टुर छ ट्रेक भन्ने होइन त्यसपछि अर्को छ तपाईँको यो सिनानु ट्रेक ट्रेकिङ व्यवसायी पर्यटन व्यवसायी हुनुहुन्छ कतिको सन्तुष्ट हुनुहुन्छ के छ नेपालमा पर्यटनको विकास किनकि यहाँ चितवनमा नजिकै सौरा छ सिराइचुली छ शक्तिखोर लगायतका ठाउँहरू प्रशस्त छन् यहाँ पनि के छ तपाईँहरूको तर्फबाट हुने पहल चितवनवासीका लागि के छ चितवनबाीको लागि एकदमै राम्रो किनभने हामीले चाहिँ एकदमै सपोर्ट गरिरहेका थियौँ किन हामीले मात्रै नभएर विदेशी पर्यटकहरूले तिन मन पराउनु हुन्छ चितनको लागि एउटा जङ्गल नेपालमा एकदम यत्रो हाम्रो देशमा जङ्गल पनि एकदमै धेरै छन् र पानी पनि धेरै भएको ठाउँ हो किनभने एकदम चितवन चाहिँ एक एक ठाउँ अब बर्दिया पनि छ तर बर्दियामा त्यति पर्यटक त्यति आकर्षित हुँदैन चितनमा एकदमै रमाउनु हुन्छ अब ख्यान पनि गर्न पाइन्छ अब अब भनौँ न त्यसमा एनिमल्सहरू हेर्न पाउँछ एकदमै उहाँले नै अब हामीले पुछ गर्नुभन्दा पनि उहाँले नै एकदमै इन्ट्रेस्टेड देखाएर उहाँहरू चाहिँ आउनुहुन्छ त्यसमा चाहिँ ते हामीले पनि अब सपोर्ट गर्दाखेरि चाहिँ मजा लाग्छ आफ्नै देशमा यसरी अब भौतिक ठाउँहरू एकदम होइन नेचुरल ने ने ने ठाउँहरू यस्तो ठाउँ देख्न पाउँछ अब ट्राई घर पाइन्छ भने अब धेरै किसिमको अब जनावरहरू देख्न पाउँछ त्यसले गर्दा म सर हामी यही नै चाहन्छौँ तपाईँहरूसँग मिलेर होइन सहकार्य गरेर सबै क्षेत्रमा अगाडि बढ्न सक्यो भने यो देशको विकास पनि हुन्छ किनकि युवावर्गहरू पलायन हुने क्रम पनि जारी छ तपाईँ लगभग पाँच सात वर्ष सा जापान पनि बसेर आउनुभयो यो प्रसङ्गलाई जोड दिइहालौँ <laughs> जापान बसेर आउनुभयो केही पैसा कमाउनु पनि भयो होला दुःख पनि पक्कै गर्नुभयो तपाईँले मसँग कहिले काहीँ सेयर गर्नुहुन्छ म चाहिँ धेरै दुःख गरेर आएको मान्छे भनेर के छ यो जुन नेपालबाट जापान जाने विदेश जाने सङ्ख्या बढ्दैछ हुन त यहाँबाट यो देश राम्रो यो देश नराम्रो भन्नुभन्दा पनि हजुर हजुर के भन्नुहुन्छ यो विदेश जाने युवावर्ग र उहाँको स्थिति र नेपाल र विदेशमा के फरक छ होला भन्नु होइन मैले यहाँबाट विदेश जानु त्यति राम्रो नiley... होइन भन्दाखेरि यो किन यसरी बोलेको होला भन्ने अवश्य सोच्नुहुन्छ उहाँले किनभने एकखेर जानुहोस् विदेशको कपी गर्नु सिक्नुहोस् विदेशले कस्तो स्टाइलको गरिरहेको छ के गरिरहेको छ कसरीलाई उहाँले के अरे समयलाई कसरी उहाँले महत्त्व दिइरहेको छ उहाँले कसरी का काम गर्नुहुन्छ त्यो चाहिँ एक थोरै बुझ्न जरुरी छ हाम्रो नेपाली किनभने हाम्रो नेपालीहरू दुई घन्टा काम गर्ने पाँच घन्टा सुतिर बस्ने प्रविधि धेरै छन् हाम्रो नेपालमा दुई घन्टा काम गर्छ पाँच घन्टा सुत्छ अब दुई दिन काम गर्छ तिमी हल्लेर हिँड्ने हाम्रो नेपालीहरूको भोग न यस्तो चाहिँ विदेशमा जानुहोस् सिक्नुहोस् मैले पनि म जब म जापान जानुभन्दा पहिला म त्यस्तो थिएन कि म जब जापान गएँ मैले सिकेँ म बिहान मैले लगभग सात बजेबाट बेलुकाको त्यो भनौँ न बेलुका बाह्र एक बजीसम्म मैले गुलर काम गर्नुपर्छ त्यो कामभन्दा नै अब नेपालको जस्तो काम होइन कि उहाँ एक मिनट बस्नु पाउँथेन उक्ने पाउँथेन अब ब्रेक टाइम हुन्थ्यो दस मिनट बिस मिनट त्यसमा पनि खाना खाएर सुत्नु परे छुटेर अलिकति रेस्ट गर्नुपर्ने हुन्थ्यो त्यस गर्ने त्यसै हाम्रो नेपालीहरू जति पनि हामीले नेपालीहरू आमा हाम्रो यति चाहिँ चलिरहेको छ यति नै भइरहेको छ भने हामीले नेपाल जहिले कहिले पनि उयो लाग्दैन जस्तो लाग्छ मलाई चाहिँ एकतिर चाहिँ विदेश गएर आफ्नो विदेशीको सिको गरेर आउनु भएन एकदम राम्रो जस्तो लाग्छ एकदम एउटा सुझाव पनि भन्यो किनकि तपाईँले त अनुभव पनि लिइसक्नु भएको छ भोगी पनि सक्नु भएको छ त्यो हिसाबले पनि हजुर भनौँ कि एउटा सुझाव पनि हुनसक्छ हुन त जापानमा उच्च शिक्षाको लागि जाने विद्यार्थीको सङ्ख्या अन्य तुलनामा जस्तो वर्किङको लागि भन्दा पनि स्टुडेन्ट भिसाको लागि जाने सङ्ख्या बढी छ र धेरै कन्सल्टेन्सीहरूले उहाँलाई सुझाव पनि दिने गर्नुहुन्छ तर जे भए पनि विद्यार्थीमा भर पर्छ पर जाने नजाने निर्णय चाहिँ कसैले जबरजस्ती लाने पनि होइन जबरजस्ती जाने पनि होइन होइन त र अहिले पछिल्लो समय मैले पनि तपाईँको नाम सायद सुरुमा तपाईँलाई चिन्दा जापानिज मौसम भनेर सेभ गरेका थिएँ कि किनकि जापानिजहरू चाहिँ नेपालमा जुन आइरहेका छन् यो पर्यटनसँग अलिकति जोडिरहेको छु सङ्गीतलाई पनि जोड्दैछु यो प्रसङ्गलाई पनि जोड्दैछु किनकि यो पर्यटन क्षेत्र पनि हो चितवन सौराहा किनकि तपाईँका पनि पर्यटन जुन पर्यटकहरू छन् सौराहा घुम्नको लागि पक्कै पनि आउँछन् हजुर किन आउँछन् नेपाल र विशेष गरी चितवनलाई उनीहरूले के भनेका छन् त जुन जापानिजहरू आउँछन् तपाईँ त जापानिज भाषा टिचर पनि हो केही भाषा जापानिजमा पनि बोल्न लाउँलाइक म त्यही भएर के भन्छन् उनीहरूले अलिकति बताइदिनुहोस् न होइन के भन्छ भने फ्याक्च भन्दाखेरि जापानमा त्यति जङ्गलहरू घुम्नु पाइँदैन त्यति जनावरहरू घुम्नु पाएन मैले म धेरै देशहरू घुमेको छु लगभग म चौध पन्ध्रवटा देशमा घुमेकी र नेपालीहरू एकदमै एकदमै कस्तो भन्नाले नेपालको जस्तो नेपालीको जस्तो मन मैले काहीँ परेको काहीँको व्यक्ति पनि भेटेको छैन नेपालीको एकदमै मन ठुलो भएको देश भनौँ न के भन्नुहुन्छ भने नेपालमा म इन्डिया यति वर्ष बसेँ यति ठाउँ गएँ नेपालमा त स्वर्ग जस्तै नेपाली यति यति मजा मान्छे यति भनौँ कस्तोमा मनकारी मान्छे भन्नुहुन्छ दार्जिलिङहरूले र सबै विदेशीहरू त्यस्तो भन्नुहुन्छ नि त चितवनलाई चाहिँ उहाँहरूले कस्तो मूल्याङ्कन गर्नुहुन्छ भने चितवनमा गएर हामी अब उहाँ सबै उहाँहरू चाहिँ अब चौबिस घन्टा काम गरिरहेको जस्तो मान्छे अब भनौँ न अब एउटा तिनजनाभित्र बसिरहेको सुधालाई फुत्किन पाए चितवनमा गएर हामीले एकदम रिल्याक्स गर्न पाइन्छ अब गर्न पाइन्छ जनावर हेर्न पाइन्छ हाम्रो नेपालीहरू अब भनौँ न त्यस्तोहरू एकदम सबै अब मजाको हुन्छ सबैजना राम्रो हुन्छ अनेस्ट हुनुहुन्छ त्यसबाट चाहिँ हाम्रो नेपालमा पुगिङ गर्दा एकदम राम्रो लाग्छ जस्तो पक्की पनि जुन किसिमको प्रशंसा सुन्दाखेरि कोही पनि मान्छे फुरुङ्ग हुने गर्छ अझ विदेशीले नेपालीको प्रशंसा गर्दाखेरि भनौँ न हाम्रो सोझो भाषामा भन्दाखेरि भैमा खुट्टा छैन जस्तो स्थिति बनिरहेको छ यहाँ तर खुट्टा चाहिँ भैमै छ अरे ओके जस्तो कि मसमजी तपाईँको अर्को संस्था शीतल सिजन डिजिटल प्राली जुन स्टुडियो पनि हो काम गर्छ तपाईँ त्यसको एमडी पनि हुनुहुन्छ तपाईँले यो स्टुडियोलाई पनि अगाडि बढेर राख्नु भएको छ के छ यसको बारेमा पनि भनिदिनुहोस् न यो स्टुडियो होइन माइकी यो चाहिँ हाम्रो भनौँ न कम्पनी भनेको प्रचार प्रसार भनौँ न त्यसै अब ए हजुर भनौँ न अब सङ्गीतलाई अब बजार व्यवस्थापन गर्न जाने कम्पनी शीतल सिजन यो मेरो छोरा ठुलो खान हो एउटा सिजनभरको नाममा मैले राखेको पहिलो मैले पहिलो पहिला भनौँ न अब अरू साथीहरूको कम्पनीबाट निकालेको थिएँ अब पछिल्लो समयमा उहाँहरूलाई किन दुःख दिने अब उहाँहरूलाई अब यसरी अब भनौँ हराइराख्नुभन्दा त आफै नै गर्न राम्रो होला कि भन्ने त्यस्तो त्यस्तै स्थिति आइपऱ्यो भने आफैले गरेको शीतल सिजन के भन्नु शीतल सिजन डिजिटल भनेको चाहिँ मैले यो भनौँ म्युजिक कम्पनीहरूले चाहिँ पहिला चाहिँ मैले पीडा दिए पनि भने मैले सवि गुरुङजीको मैले बजारमा फालेको थिएँ अनि त्यसपछि अहिले सेकेन्ड टाइममा चाहिँ फुल्ली इप्छाहरूलाई एकदमै मन पराइदिनु अब केही दिनमै अब यहाँले एकदमै सुन्न पाउनुहुन्छ लगभग खोली चित्र स्कालको गीत एकदम त्यो गीतको छ आफू नमाग सबै माघ कहाँ पुगी थाहा छैन ठक्कर खाइन्छ सबै माघ निरमाया आँसु नमाग आँसु मलाई दुःखमा रुन चाहिन्छ उहाँसँग पनि मेरो राम्रो सङ्गत छ राम्रो शब्द लेख्नुहुन्छ आफैमा पनि परिपूर्ण हुनुहुन्छ गाउनुहुन्छ पनि एकदमै विभिन्न प्रोग्रामहरूमा विदेश पनि गइराख्नुहुन्छ त्यसपछि अर्को एउटा तपाईँले जा जापान पनि विद्यार्थीहरूलाई पठाइराख्नु भएको छ निको जापानिज जा इन्स्टिच्युटको तपाईँ सहप्राध्यापक पनि हुनुहुन्छ जापानिज जा भाषा पनि पढाउनुहुन्छ हजुर के छ यो यो संस्थाको बारेमा पनि भनिदिनुहोस् थोरै प्रचार गरे जस्तो पनि होला तर तपाईँसँग सम्बन्धित भएको हिसाबले केही राम्रा कुराहरू चाहिँ दिन सकिन्छ भने त्यसलाई प्रचार मात्र होइन जानकारीको रूपमा लिन मिल्छ नि त एकदमै अहिले म के पछिल्लो समयमा जापान जाने जान चाहने विद्यार्थीहरू एकदमै दिन बढिराखेको छ किनभने नेपालीहरूले कस्तो भन्नाले अलिकति नेपाली, नेपाली राम्रो पनि छ नराम्रो पनि छ नेपालीहरूले जति खोज्छ एकदमै ठुलो भाडो खोज्ने कारणले गर्दाखेरि नेपालीहरू बिग्रेको छ पहिले एकदमै राम्रो भिसा लागिरहेको र नेपालीहरूले के गर्थ्यो सबै डुप्लिकेट डोप्ने डकुमेन्ट त्यसबारे गर्ने कारणले गर्दाखेरि र जापानले चाहिँ अब भनौँ न उहाँले एकदम सानो कुरालाई न्यायालिएर काम गर्ने गरेको छ उहाँहरूले एकदमै न यो के छेक यो ओरिजिनल छेक सबै उहाँहरूले दुधको दुध पानीको पानी छुट्याएर काम गर्नुहुन्छ किनभने पहिला यति धेरै स्टुडेन्टहरू भयो कि अब मैले पनि भनौँ न लगभग एक सय डेढ सयजना जति विद्यार्थीहरू पठाएँ तर मैले एकदम ओरिजिनलै मैले त्यसले उहाँ जापानको कलेजसँगै मेरो एकदम कनेक्सन राम्रो थियो र मैले पठाए ओरिजिनल पठाएर पछिल्लो समयमा सबै डुप्लिकेट कागजले गर्दाखेरि नेपालमा अब नराम्रो अब भनौँ न छवि भयो नेपालमा चाहिँ अनि त्यस कारणले गर्दा अब एकछि अब भनौँ न न्युजतिर नै थियो नेपाललाई कति समाएरे कति नेपाललाई अब त्यस्तो कन्सिस्टेन्सीको समाएरे भन्ने न्युज पनि आएको थियो बजारमा त्यही कारणले गर्दाखेरि विद्यार्थीहरू जाने डराइरहेको पनि छ अब लगानी त गर्ने अब भिसा लाग्छ कि लाग्दैन भने एकदम विद्यार्थीमा डर त रास पनि फैलिएको छ र कतिपय नेपाली के हुन्छ भने आफ्नो आफ्नो घरमा बाबा मलाई थर्काएर खाएको जस्तै गरेर ए म पैसा तिरेको त म जहाँ पनि जान्छु उहाँहरू पैसा कमाउँछु भन्ने भन्नु धारणा भएको विद्यार्थी पनि हुनुहुन्छ उहाँलाई के भन्नु चाहन्छु भने म चाहिँ एकदमै यहाँ आफूले सोचेको जस्तो छैन एकदमै डिस्टेन्स छ जापान गएर उहाँहरूको एकदमै एक मिनटको धरि एक मिनटको त तल पाउँछु भने जापानमा त्यो एक मिनटको उहाँले एकदमै भनौँ न त्यो तलब दिएको छ उहाँले काम पनि लगाउँछ त्यही कारणले गर्दाखेरि एकदम सिस्टमेटिक तरिकाले एकदमै अनेस्ट तरिकाले काम तर। गर्नुपर्ने तर। तर। तर। हुन्छ र सबैभन्दा इम्पोर्टेन्ट जापानमा चाहिँ जापानिज ल्याङ्ग्वेज चाहिन्छ एहे जापानिज ल्याङ्ग्वेज सिक्नुहोस् अनि त्यसपछि जापानको बारेमा बुझ्नुहोस् अनि त्यसपछि जापान एप्लाई गर्नुहोस् भन्नुहोस् भनेपछि त जापानिज भाषा पनि पढाउनुहुन्छ मैले सानो एउटा शब्द बोल्न लाउँछु तपाईँले सहयोग गरिदिनु अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय र रेडियो अर्पण एक सय चार थाल पाँचमा घाट सुनिराख्नु होला भनेर एउटा जापानिज भाषा भनिदिनु यो त लेख्नु पर्ने भयो नेपाली बोल्नु यति लामो आएको होइन तपाईँले आफ्नै भाषा भन्न सक्नुहुन्छ रेडियो अर्पणलाई शब्द राखेर मैले यो भनेको भनेर एउटा शब्द एक लाइन दुई लाइन कति सक्नुहुन्छ भनिदिनुहोस् न एउटा भन्छु है दा म के भन्छु भने अहिले म त्यसलाई म ट्रान्सलेट गर्छु मिना सामा राज्य आर्प गीतहरू मिना सामा निको え、歌手のまおさんから皆様に、え、よろしくお願いします。 अब म त काठमाडौँ प्रायः हुन्छु मौसमजीसँग आएर त्यहाँ एक घन्टा बस्यो भने पनि सिक्न सक्छु होइन ठिकै छ मौसमजी रमाइलो कुराकानी पनि भइराखेको छ प्रसङ्ग विशेषले अलिकति हामी यो लोकगीत सङ्गीतसँग माध्य आबद्ध नभएर अलिकति व्यवसायिक वार्ता जस्तो पनि गरिरहेका छौँ अवश्य र तपाईँले प्रतिबद्धता पनि जाहेर गरिसक्नु चितवनमा आएर केही गर्छु भनेर विदेशीसँग जुन काम गरिराख्नु भएको छ उहाँहरूसँगै मिलेर हजुर चितवनमा के काम गर्ने योजना बनाउँदै हुनुहुन्छ किनकि यो हाम्रो लागि खुसीको कुरा पनि हुन त यो पर्यटन क्षेत्र हो अन्य क्षेत्र यस्तो यस्तो क्षेत्रमा चाहिँ म इच्छुक छु भनेर केही छ तपाईँको त्यो चाहना इच्छा व्यवसाय था था, इच्छा था। था। था तर हामी चाहन्छौँ चितवनमै होस् किनकि म सन्जुलाई आउँदाखेरि सर र यो रेडियोमा टिभीमा <laughs> कता हुन्छ होइन भेटाएर एक्चुली जान पायो भने हाम्रो मन पनि हर् हुने र चाहिँ एउटा गायकसँग पनि सम्बन्ध राम्रो पनि बन्ने र एउटा सर्जक राष्ट्रले सम्मान गर्ने व्यक्तित्वलाई हामीले जसरी सकौँला सम्मान गर्न पाउदा हाम्रो लागि पनि यो गौरवको विषय पनि हो हजुर हजुर त्यो हिसाबले पनि हामी चाहिँ तपाईँलाई चितवनमा नै आउनुहोस् भनेर चाहिँ चुली निम्तो दिन्छौँ हुन त त्यो व्यवसायिक दृष्टिकोणले अब केही मिल्नुपर्ने कुराहरू टेक्निकल कुराहरू होला नि त्यहाँनिर त्यो पाटो भने चाहिँ तपाईँले अब आफ्नै तरिकाले सुल्झाउनु पर्ला तर पनि हाम्रो चाहना भनेको चाहिँ त्यही नै हो जस्तो कि अब कुराकानी गरौँ पछिल्लो समय तपाईँले दुईवटा अवार्ड जित्नुभयो बिन्दुवासिनी म्युजिक अवार्ड भयो होइन अब धेरै कलाकारहरूले धेरै गीत गाए अवार्ड जित्न सकिरहेका छैनन् अवार्ड भनेको वास्तवमा एउटा जुन बहुमूल्य चिज हो हुन त त्यो काठले बनेको होला फलामले बनेको होला पित्तलले बनेको होला तर त्यो हिराभन्दा महँगो हुन्छ भन्ने हामीलाई लाग्छ किनकि कति लोकप्रिय छु छैन भन्ने कुरो त्यस्तो अवार्डले निर्धारण गर्ने गर्छ तपाईँले दुईवटा अवार्ड प्राप्त गर्नुभएको छ त्यो अवार्डहरू के केमा पाउनुभयो र कसरी चाहिँ त्यो अवार्ड हात पार्दाखेरि तपाईँको त्यो खुसीको सीमालाई व्यक्त गरिदिनुहोस् एकदमै त्यो खुसीको सीमा नै छैन मलाई किनभने मैले हुन त मैले यो सेवा तार सरी सरी हाम्रो खोली ठेकेर गीतसँग गोर्खा पोखराको <laughs> हाम्रो गोर्खाली म्युजिक अवार्डमा पनि मेरो मनोमा परेको थिएँ र त्यति मलाई यति श्रोताले यति दर्श श्रोताले यति सपोर्ट साथ दिनुभएको थियो मलाई भोटिङ मेरो पैँतिसै भोटिङ पैँतिस सय भोटिङ आउँदै म उहाँको मलाई टेक्निसियन भनौँ न उहाँ त्यही भनौँ त्यो अब भनौँ त्यो कार्य समितिभित्र नै हिसाबले मलाई भन्नुभएको थियो तपाईँको यति भोट आएको थियो पैँतिस सय भोट आएको थियो तर के गर्नु अब यस्तो अब भोटलाई पनि हामीले सबै मान्यता दिँदैन र अलिकति चर्चाको हिसाबले पनि अनि त्यसपछि भनौँ न त्यसलाई अब हिसाबले पनि हुन्छ भन्ने कुरा गर्नुभयो मेरो पैँतिस सय भोट मेरो आएको थियो भने जम्मा तिन सय पचास भोट दिएको मेरो मैले हारेँ हजुर तिन भोट पाउनेले लैजानु भयो है अलिकति कस्तो अवार्ड भन्ने कुरा गर्दा पछिल्लो समय मैले थाहा पाउँदै गएँ र एकदम विकृति बढिरहेको थियो अवार्डमा चाहिँ किनभने यो राजनीति गर्दा एकदम राजनीति गर्दा किनभने भनौँ मैले अब म त म मैले के भन्छु भने मलाई अवार्ड दिनुभन्दा पनि मलाई श्रोताको दर्शकको माया एकदमै पाएको छु मैले यति कति यति भनौँ न मेरो लाइभ सुन्दाखेरि नै म रेडियो सुन्दाखेरि पनि म यस्तो टाले मौसम गुरुङ गीत सुन्न चाहन्छु मेरो गीतै नै गुनगुनाइरहेको सुन्छु मलाई एकदम खुसी लाग्छ मेरो लागि अवार्डै त्यही थियो र मलाई त्यस्तो सेकेन्डमा आएर रा मैले यो राष्ट्रिय लोक अवार्डमा चाहिँ म सुन्दर लाग्छ मलाई यो धरतीबाट मनाउनुमा परेको थिएँ त्यसमा पनि अब भनौँ न पाउन सकिनँ अब सोचेको जस्तो अब शोर्ताले शोर्ताको माया पाउन सकेन मैले त्यति भोट त्यति पाउन सकिनँ भनौँ त्यसपछि आएर बिन्दवासनी म्युजिक जब मैले यो फुल्ली इर्षा गर्ला अनि त्यसपछि ठुलो मान्छे मैले बजारमा ल्याएँ भनौँ न मैले गाए गाउन सफल भएँ मैले राम्रो यहाँ शौचालय भनेर मनोरञ्जन दिन सकेँ त्यसपछि मैले चाहिँ सोचेको भन्दा पनि बढी माया पाएँ सुत्ताको मैले त्यसमा चाहिँ नवगायकको नवगायक हुँदैन नवकलाकारको विधामा मैले एउटा अवार्ड हात पार्नु फला र त्यो मात्र नभइकन मलाई एकदमै खुसी लाग्यो मलाई एकदमै भनौँ न त्यति मेरो आँसु पनि आयो अलिक त्यति दुःख गर्दै मलाई म पछाडि म भनौँ न अवार्ड भन्ने चिजबाट चाहिँ म पछि पछि पढ्दै आएको थिएँ र त्यति चाहिँ मैले यो पब्लिक चोइस अवार्ड पाउँदा चाहिँ म एकदमै म त्यति म आफैले मैले कति पनि मिडियामा भन्दै आएको म धेरै मिडियामा भन्दै आएको मौसम पब्लिक चोइस पाउनु भने म मौसम गुरुङ भन्नुभयो हाम्रो रामकृष्ण आग्रह राई रामकृष्ण ढकाल राईले र मलाई लागे मौसमी गुरुङ होला भन्ने सोचेँ मैले त्यस्तो हामी साथीभाइहरूलाई ल मेरो सोचिदिने पनि पाएँ है अनि हामी हाल्छु किने थियो अनि त्यस्तै होइन होइन तपाईँको अनि तपाईँ भन्दाखेरि अनि हाम्रो रामकृष्ण के भन्नुभयो भने मौसम चाहिँ तपाईँ कहाँ आउनुहुन्छ ब्रिज आउनु छु भन्दाखेरि म आफूले एकदमै मलाई म सपनामा छु म विना म सपना जस्तो भयो मलाई चाहिँ त्यो मलाई मैले यति सोर्ताको यति दसैँको माया पाएको रहेछ कि मलाई एकदमै थर्लङ्ग भयो त्यति बेला चाहिँ निकै वास्तवमा जब आफूले नसोचेको कुरा हुन्छ भनौँ न तपाईँले वास्तवमा सम्मानका लागि मात्र पनि काम गर्नु भएको होइन तर कहिलेकाहीँ के भइदिन्छ भन्दाखेरि त्यो कामको मूल्याङ्कन भइदिन्छ जसरी स्कुलमा परीक्षा दिँदा पास भएपछि को क्षण अझ पासमा पनि फर्स्ट भएपछिको अभिव्यक्तिलाई जो कहिल्यै व्यक्त गर्न सक्दैनन् होला होइन हो त्यस्तै अभिव्यक्ति चाहिँ तपाईँले पनि पक्कै पनि भोग्नु भएको छ र हामी विष्णुजी सायद लाग्दैछ कि घडीको सुईले अलि बटारिँदै पनि छ यो गफ कहिले पनि टुङ्गिँदैन होला गफ गरिरह्यो भने हुन त कहिलेकाहीँ साथीभाइहरूसँग महेशसँग बस्यो भने गफै टुङ्ग्याउँदैन पनि भन्दै गर्छन् तपाईँ हामी त प्रत्यक्ष रूपमा पनि भेटिहाल्छौँ अनौपचारिक कुराहरू भइ आज हामीले औपचारिक रूपमा नै कुरालाई जोड्ने प्रयास पनि गऱ्यौँ ठुलो मान्छे पछाडि बजिरहेको छ यो गीतले यहाँ पनि निकै चर्चा परिचर्चा कमाइराखेको छ जसरी मैले मौसम गुरुङलाई चिने रेडियोबाट हाम्रो रे यो रेडियो अर्पणबाट मात्र नभएर अनि रेडियो टेलिभिजनबाट बजेर नै तपाईँ यो स्थानमा पुग्नु भएको छ हामीले हाम्रो ठाउँबाट गर्ने सहयोग स्वाद सदैव तपाईँप्रति रहनेछ र अब चितवन आउने प्लान कहिले बनाउनु भएको छ तर म अब बिस्तारै बिस्तारै आउने प्लान गरेँ मैले तपाईँलाई धेरै पटक निम्ति दिइसकेको छु तर तपाईँले समय निकाल्न सक्नु भएको छैन एकदमै मैले चारै पछि भ्याउनु <laughs> पर्ने गर्दाखेरि मलाई सबै छाती रहेछ भन्नुहुन्छ त्यसमा एकदमै क्षम चाहन्छु ठिकै छ जब एउटा केही कार्यक्रम भयो भने पक्कै पनि तपाईँले केही समयको लागि भने टाइम निकालेर आउनुहुन्छ एकदमै यहाँले मलाई बोलाउनु हुन्छ मिक्दो माया गरेर मौसम अघि मैले पनि भनेँ मौसम बुढाउँदाखेरि हामीलाई एकदम राम्रो हुन्छ भने हृदयदेखि त्यो चाहेर भन्नुहुन्छ भने अवश्य म टाइम मिलाएर पनि आउँदै थिएँ र अन्त्यमा छौँ यतिखेर जो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघाहरूसँगै डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डब्लुड डब्लु डब्लु डट रेडियो र डब्लु डब्लु विश्वभर यतिखेर हामीलाई सुनिराख्नु भएको छ स्थानीय रूपमा पनि हामीलाई विभिन्न जिल्लामा सुनिराख्नु भएको छ विशेष गरी हामी पूर्वी चितवनमा छौँ पूर्वी चितवनवासी पश्चिम चितवनवासीलाई सम्बोधन गरौँ यहाँनिर अन्य जिल्लाका साथीहरू पनि जो जसले यदि सुन्नुभएको छ भने सम्पूर्णलाई मौसम गुरुङ जुन किसिमबाट अगाडि आइराखेको छ र विशेष गरी अहिले अम्लामा गर्न मिल्ने कलाकारको सूचीमा तपाईँ पनि पर्नुहुन्छ भन्ने <laughs> मलाई लाग्छ जस्तो कि पशुपति शर्मा कुलेन्द्र विक मौसम गुरुङ लगायतका कलाकारहरू युवाका कलाकारहरू जो हामी हाम्रै उमेर समूहमा पर्नुहुन्छ ती कलाकारहरूले एउटा जुन साथीत्वको व्यवहार प्रदर्शन गर्दै काम गरिराख्नु भएको छ सहकार्य गर्दै गइराख्नु भएको छ त्यसैले पनि सफल हुन सकिराख्नु भएको छ भन्ने लाग्छ र अन्तमा जाँदा जाँदै सम्पूर्णलाई तपाईँको अनुरोध चाहना शुभकामना अनि के केही शब्दहरू छन् भने प्लिज राखिदिनु सुनेर बस्नुभएका सम्पूर्ण मेरा देश तथा कार्यक्रम सुनेर बस्नुभएका मेरा प्रेय मित्र मेरा आदरणीय दाजुभाइ तथा दिबहिनीहरूमा म के गर्न चाहन्छु भने म हिजोको साधारण मौसम गुरुङबाट आज म कलाकार मौसम गुरुङको नाममा चिन्न पाएको छु यो सबै यहाँहरूकै दिन हो यहाँकै मायाले गर्दाखेरि म आज यो स्थानमा आइपुगेको छु र मलाई मलाई आशा छ कि यहाँले मलाई अवश्य नै यसरी नै मायाको निरन्तर दिइराख्नुहुनेछ जस्तो लाग्छ मलाई म यहाँहरूसम्म चाहिँ म यहाँहरूलाई म अहिले त यो अब अनलाइन मार्फत अब फोन मार्फत बोल्नु पाएको छु यहाँसम्म मेरो दुई तपाईँलाई पुग्न पाएको छु म मा, मलाई लाग्छ मलाई एकदम लाग्छ यहाँले मलाई बोलाइदिनुहुन्छ यहाँले मलाई इन्टर गर्नुहुन्छ म अब त्यही यहाँसम्म त्यहाँ आउनु छु म मा, मलाई रेकर्डेड आवाजभन्दा पनि मलाई लाइभमा गाउनु मनपर्छ साथी एकदमै मुरीमुरी धन्यवाद दिन चाहन्छु र यो जाडो समयको न्यानो खाने हुन्छ त मौसम चाहिँ हामी छुट्छौँ र पक्कै पनि आइतबार बिहान म काठमाडौँतिर फर्किन्छु त्यसपछि तपाईँको हाम्रो भेट सधैँ जसो नै कि फोनबाट हुन त त्यही बाटो नै पर्छ म हिन्दी बाटो पनि होइन यसो भोक लागेको छ भने खाजा खाना पनि भयो चिया खाना भयो भने पसौँला अथवा तपाईँ पनि हाम्रो अफिसतिर आउनुहोला यही नै अब यो भन्ने मौकामा हेर्नुहोस् किन छुट्याउनु भनेर मात्र जोड मात्र हो खासमा र अन्य सहकारीहरू पनि छन् हाम्रा साथी सङ्घीयहरूसँगको सहकार्यमा पनि हामी तपाईँलाई निम्तो गर्नेछौँ आशा छ तपाईँ पोजिटिभली त्यो हिसाबले लागिदिनु हुनेछ र जुन किसिमले लागिराख्नु भएको छ तपाईँको उज्जवल भविष्यको कामना गर्दै मौसम चाहिँ अहिले चाहिँ बिदामय हवस् नमस्कार मौसम गुरुङसँग हामीले कुराकानी गऱ्यौँ धेरै कुराकानी थियो मैले अझ उहाँको त्यो सङ्घर्षका कुराहरूलाई जोड्न सकिनँ यो एक घन्टाको समय पनि अपुरो रहँदो रहेछ कहिलेकाहीँ कुराकानी गर्दा गर्दै ननिस्टप बोलेको पनि पैँतालिस मिनट त भए पनि होला बिसुँदै होइन र खुसी लाग्यो तपाईँले अब यो लोडसेडिङको समयमा पनि रेडियो त सुन्नुभएको होला कोहीँ लोडसेडिङ होला कोहीँ नभएको होला अथवा हात हातमा मोबाइल छन् अब कसैले रेडियोमा ब्याट्री हालेर सुन्नुभएको होला गाउँघरमा त त्यो प्रचलन पनि हुन्छ अन्त सजिलो माध्यम भनेको चाहिँ मोबाइल नै हो र तिन चाहिँ सुनिदिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु र विष्णु दाईलाई मैले बताइदिनुपर्ने थियो अलि ढिलो ढिलो ढिलो ढिलो ढिलो ढिलो भयो यसरी प्रत्यक्ष रूपमा रेडियोबाट नै बधाइदिनुपर्ने हो उहाँले वैवाहिक जीवनमा बाँधिनु भएको लाग लगभग कति भयो बिन्दु दाई एक महिना भयो होला होइन दुई महिना भएर दुईवटा आउन देखाउनु भएको छ दुई महिना भयो उहाँको पनि वैवाहिक सुखद वैवाहिक दाम्पत्य जीवनको शुभकामना छ सा उहाँले सायद विवाहमा उहाँलाई बिर्सिनुभयो जस्तो छ तर उहाँको पाटी खाना माथि नै छ यहाँनिर आजको लागि बाचा, प्रविधिका विष्णु दाईलाई पुनः धन्यवाद दिँदै जुन टिमले मलाई साथ दिनुभयो सहयोग गरिदिनु यो कार्यक्रम चलाउनुको लागि हुन त म सधैँ जसो आउने छैन यस्तै मौका मौ, मौ मिल्यो भने रेडियोहरू प्रसङ्ग पनि आबद्ध भएको र पहिला पहिला यो बोली बानीलाई पनि बिर्सिन हुँदैन र तपाईँसँग यसरी मनमा भए पनि अलिकति ठाउँ पाइन्छ भनेर मात्र तपाईँको माझमा आएँ आशा छ तपाईँले मेरो यो धेरै पछिको उपस्थितिलाई मनपराइदिनु भयो आजको यो एउटा कार्यक्रमलाई अनि कार्यक्रममा यस्तै संयोग नमरी बाँचे कालोले साँचे फेरि भेट भएछ भने अवश्य पनि आउने नै कार्यक्रमबाट महेश पाण्डे विदा भएँ हवस् नमस्कार जय हर्पण time team, Dime team.